नमस्कार अनि शुभ प्रभाव कार्यक्रम शुभ बिहानीमा उपस्थित भएका छौँ प्रविधि संयोजनमा साथी रिजन महो धुवराज शुभ बिहानी हरेक बिहान सात बजेको अर्पण स्थानीय समाचार पछि आउने गर्छ र शुभ बिहानीमा हामी आजको तिथिमिति त्यसै गरी तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ बार राशिफल मार्फत तपाईँको दिनको चर् दिनचर्याको बारेमा जानकारी दिने गर्छौँ त्यसै गरी सामुदायिक रेडियो रेडियो अर्फ सय चार ब्लोपास मेघार्सको उन्नाइस घन्टे यात्रामा के कस्ता कार्यक्रमहरू रहेका छन् अनि तपाईँले नै पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई हामी स्थान दिने गर्छौँ र आज पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भएका छौँ र सुरुमा आजको तिथिमिति आज विक्रमसम्म दुई हजार साल वैशाख तिस गति सोमबार तदनुसार दुई हजार तेह्र अप्रेल तेह्र तारिक वैशाख शुक्ल पक्ष तृतीय तिथि बिहान दस तेत्तिस बजे उपरान्त चौथी तिथि मृगशिरा नक्षत्र दिउँसो तिन एक बजे उप आर्द्रा नक्षत्र नक्षत्र शुक्रमयोग दिउँसो तिन बजे उपरान्त ग्रेती योग बजिजकरण आनन्ददादी योगमा आनन्द योग चन्द्रमा मेथुन राशिमा अमृत बेला बिहान छ सत्तालिस बजेसम्म आज सातुहानी दिन पनि रहेको छ यता भयो आजको तिथिमिति आजको तिथिमिति पश्चात आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी नियालेको छ त्यस सम्बन्धी जानकारी तपाईँको आजको दिनमा औषधि व्यवसायको कारोबार फस्टाउने देखिन्छ सामाजिक क्षेत्रमा सफलता मिल्ला स्वास्थ्यमा खराबी आउन सक्नेछ महत्वपूर्ण कार्य सम्पन्न हुने देखिन्छ आजको दिनमा मन अलि निराश हुने खालको रहेको देखिन्छ व्यर्थमा विवादमा पर्न सकिनेछ अनावश्यक झमेलाहरू कन्या राशि त आजको दिनमा व्यापारिक कठिनाई हटेर जालान् उपहार तथा पुरस्कार प्राप्त हुने समय रहेको छ तुला राशि तपाईँको आजको दिनमा रचनात्मक कार्यमा मन जानेछ खर्च हुने माध्यम प्रशस्त रहेका छन् तपाईँले नगरेका कामको पनि दोष आउन सक्ला वृश्चिक राशि तपाईँको आजको दिनमा स्थानान्तरण हुने सम्भावना बलियो छ व्यवसायबाट राम्रो फाइदा होला अतिथि आगमनको समय छ धनु राशिले तपाईँको आजको दिनमा यात्राको लागि उपयुक्त समय रहेको छ खानपिनमा समय खर्च हुने देखिन्छ गरि खाएका कामबाट धेरै थोरै नाफा भइ नै मकर राशि त आजको दिनमा शैक्षिक क्षेत्रमा सफलता हासिल हुनेछ शुभ समय आमदानीको नयाँ स्रोत फेला पर्नेछ राशि कुम्भ राशि आजको दिनमा स्वास्थ्य खराब हुन सक्नेछ मान सम्मानमा धक्का लाग्न सक्लामा मिन राशि तपाईँको आजको दिनमा नयाँ लगानीको लागि उप समय छ मनस्थिति अस्थिर बन्नेछ यो आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ राशिफल मार्फत तपाईँको दिनचर्याका बारेमा जानकारी गराए यदि तपाईले कुनै शुभ कार्य गर्दै हुन्छ सा, सुरु गरिसक्नु भएको छ भने त्यसलाई भने निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले आँट्नुभएका त्यो कार्यले सफलता हात पार्नेछ रेडियोरफन्ड एक सय चार थपलो पाँच मेघार्स परिवार पनि यही कामना गर्छ बाह्र राशिफल पश्चात अब भने हामी लाग्छौँ आज सामुदायिक रेडियो रेडियोफन्ड एक सय चार थपलो घन्टे यात्रामा के कास् के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारीतर्फ तपाईँले आठ बजे ट्राफिक खबर सुन्नुहुन्छ अहिले शुभ बिहानीमा हुनुहुन्छ आठ बजे ट्राफिक खबर सुनिसके पश्चात तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ नौ बजेको समय रहनेछ नेपालबाडी समाचार भने त्यसपछिको समय रहनेछ लोक झन्कारको सहकर्मी प्रतीक्षाले साथ दिनुहुनेछ दस बजेको समय रहनेछ अर्पण समाचारको रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघारबाट प्रसारण हुने सम्पूर्ण समाचारलाई निपणी स्थित होटल स्टार ब्याङ्कले प्रायोजन गरेको छ यो जानकारी तपाईँलाई गराउन चाहे त्यसपछिको समय आधुनिक यात्रा सहकर्मी अनु साथ दिन आउनुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पश्चात तपाईँलाई साथ दिन सहकर्मी प्रतीक्षा नै आउनुहुनेछ जस्ट फर इन्जोयमा वने बाह्र बजेको समय रहनेछ नेपालवाणी समाचारको त्यसपछिको समय नन स्टप बलिउडको रहनेछ एक बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर सुनिसके पश्चात अफलाइन चोइस दुई बजेसम्म सुन्नुहुनेछ दुई बजेको समय रहनेछ अर्पण समाचारको अर्पण समाचार पश्चात अर्पण समर्पणमा सहकर्मी प्रतीक्षाले फेरि पनि साथ दिन आउनुहुनेछ तिन बजेको समय रहनेछ नेपाली समाचार भने त्यसपछिको समय रहनेछ अर्पण फिल्मी क्विज सहकर्मी सागरले साथ शा दिनुहुनेछ चार बजेको समय रहनेछ अर्पण खबरको भने अर्पण खबर पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ साँझ पाँच बजेसम्म पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको देश विदेशका ताजा ताजा समाचारहरू अर्पण बुलेटिनमा प्रस्तुत गरिनेछ त्यसपछिको समय सङ्घ संस्थामा अर्पण सुन्नुहुनेछ छ बजेको समय रहनेछ नेपाल बाँडी समाचार नेपाल बाँडी समाचार सुनिसके पश्चात साढे छ बजेको समय रहनेछ अर्पण स्थानीय समाचार अर स्थानीय स्तरमा भइ गरेका गतिविधिहरू हामी प्रस्तुत गर्ने गर्छौँ साँझ साढे बजे अर्पण स्थानीय समाचारमा सात बजेको समय रहनेछ अर्पण शुभ साँझको सहकर्मी प्रतीक्षाले साथ दिनुहुनेछ सा। मौलाकालिका सुनसादी पसलले प्रायोजन गरेको अर्पण शुभ साँझ त्यसपछिको समय रहनेछ साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्नुहुनेछ सा। बेलुकी आठ बजेको समय रहनेछ नेपालबाडी समाचार भने पाउने नौ बजेको समय रहनेछ बिबिसी लन्डनको नेपाली सेवा तपाईँले सुन्नुहुनेछ त्यसपछिको समय रहनेछ बहकिने मनहरू सिआइएन मार्फत महावीर विश्वकर्माको साथमा तपाईँले सुन्नुहुनेछ राति दस बजेसम्म दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार नेपाल एफएमको समाचार सुनिसके पश्चात खोलदोली डटकम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुन्छ फुलदोली डटकम सुनिसके पश्चात राति एघार बजे रिडियर फ्रन्ट 104 थबलो चार थप्लो पाँच आजको 19 घन्टे यात्रा समाप्त हुनेछ भोलि बिहान चार बजे मङ्गलधुनका साथमा हामी फेरि पनि 19 घन्टे यात्रामा जुट्नेछौँ तपाईँले समसामयिक प्रवचनमाला सुन्न सक्नुहुनेछ बिहान साढे पाँच बजेसम्म साढे बजेको समय रहनेछ प्रभात बाणीको भने 6 बजेको समय रहनेछ सिआइएनको सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्नुहुनेछ त्यसपछिको समय बाढी बहस ऋषि धमलाको साथमा तपाईँले सुन्नुहुनेछ सात बजेसम्म सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको भोलि बिहान सात बजेको अर्पण स्थानीय समाचार पश्चात शुभ बिहानीको नयाँ श्रृङ्खलामा तपाईँ हाम्रो भेट फेरि पनि हुनेछ यता भयो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको उन्नाइस यात्रामा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी र हामी अन्त्यमा छौँ र अन्त्यमा एउटा जानकारी यहाँलाई प्रस्तुत गर्न चाहन्छु तपाईँको आफ्नो इष्टमित्र बन्धु जन्मदिन परेको छ भने हामीलाई शुभकामना सन्देशका पत्र तपाईँले टिपाउन सक्नुहुन्छ हरेक दिन अपराह चार बजे पश्चात पाँच बजेसम्म तपाईँले शुभकामना सन्देशका पत्रहरू टिपाउन सक्नुहुनेछ हामी शुभ बिहानीमा तपाईँले नै प्रेसित गर्नुभएको टिपाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई स्थान दिनेछौँ शुभ बिहानीको अन्त्यमा छौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज विधानन्छु आज तपाईँको दिन शुभ बितोस नमस्कार